नेपालमा अहिले अहिलेसम्ममा सबैभन्दा बढी वैदेशिक लगानी कुन देशबाट भित्रिएको छ आफ्नो जवाफ यहाँले पचपन्न पैँतालिस छ सय अस्सी र पचपन्न पैँतालिस फोन गरेर टिपाउन सक्नुहुन्छ नभए आरएस ब्रान्च एट जिमेल डट कममा इमेल पनि गर्न सक्नुहुन्छ वा फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा पनि आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ यहाँको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक स धन्यवाद प्रदान गर्नेछौ अब गएको साताको प्रश्न अनि त्यसको जवाफ गएको साता हामीले यहाँलाई सोधेका थियौं अफ्रिकी मुलुक बोत्स्वानाको प्रतिव्यक्ति आए कति छ भनेर अफ्रिकी मुलुक बोत्स्वानाको प्रतिव्यक्ति आए कति छ अफ्रिकी मुलुक भन्ने बित्तिकै वा अविकसित नै हुन्छ भन्ने भ्रम हामीले पाछौँ वास्तवमा बोत्स्वानाको प्रतिव्यक्ति आय 14,000 हजार डलर छ र विश्वका समृद्ध मुलुकहरू मध्येको एक मानिन्छ बोत्स्वानालाई अनि यही सही जवाफ दिने मध्ये उपहारका लागि यसपालि हामीले काठमाडौँ कोहितीका केशवराज जोशीलाई छानेका छौँ समय मिलाएर यो हप्ताभित्रै रेडियो सगरमाथाको कार्यालयमा आउनुहोला है त अब आजको विषयवस्तु आज हामी फेरि एकपटक हाम्रो मुलुकमा रोजगारी र अवसर सिर्जनाका विषयलाई समेट्छौं प्रत्यक्ष वैदेशिक लगानी हाम्रो मुलुकमा लगानी बढाउने अनि रोजगारी बढाउने प्रविधि भित्राउने ठूलो अवसर हो त्यसो भए अहिलेसम्ममा यसतर्फ के कस्ता प्रयासहरू भएका छन् त पुग्ने गरी काम भएका छन् कि अझै कहीँ हामी अलमली नै रहेका छौँ बारे आज त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट इन नेपालका लेखक रघुवीर विष्टसँग कुराकानी गर्छौं त्योभन्दा अघि भने यही विषयमा मामा भान्जीको वार्तालाप तर आज जिज्ञासु भान्जी आफ्ना दाजुसँग बात मार्दैछन् प्रत्यक्ष वैदेशिक लगानीबारे जिज्ञासु हुनुहुन्छ साम्ब र दाजु हुनुहुन्छ नवराज बुढाथोकी आज त क्या मजाले घाम लागेको है दाई बिदाको दिन यसरी घाम नतापेको पनि धेरै भएको थियो हो त अझ बदाम पनि किनेर ल्याउनु पर्ने बुझिस् खै त्यो पत्रिकाले त पक्नु न म पढ्दैछु के होइन पढिरहेको के तैले खै मलाई पनि भन त ल अस्ति मामाले वैदेशिक रोजगारीबारे बताउनु भएको थियो कि अहिले पत्रिकामा नि त्यस्तै त्यस्तै कुरा लेखा रहेछ त्यही हेर्दैछु कि म यहाँ ए ल भन् त मलाई के बुझिस यस्तो के दाई पत्रिकामा पाठक प्रतिक्रिया आएको के हो मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन हुन्न भनेर के भन्छ प्रत्यक्ष वैदेशिक लगानी आयो भने यहाँका घरेलु उद्योगले तिनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् अनि अन्त्यमा साना साना नेपाली उद्योगहरू त बन्द हुन्छन् यसतर्फ सरकारको ध्यान जाओस् भनेर लेखेको छ कि यहाँ अब मानिसहरूको कुरा र विचारको त कुरा गरी साध्य छैन कि भन्न त ठिकै भन्यो हो नि दाई होइन र नेपालीको कल कारखाना डुबाएर विदेशीलाई अगे बढाउनु त मूर्खता नै हो नि हेर जिज्ञासु अर्थतन्त्र व्यापार बजार जस्ता कुराले यो नेपाली यो विदेशी भन्दैन के यो त एउटा प्रक्रिया हो तैँले बजारमा सामान किन्दा सस्तो र राम्रो खोज्दैनस् त्यो त खोज्नै पर्यो नि आफूले अस्ति बिदाभरि टोपी बुनेर कमाएको पैसा त्यसै कहाँ आऊ र हो ल अब त्यसो भयो भने विदेशीले नेपालमा उद्योग खोलेर बनाएको सस्तो वस्तु किन्छन् कि नेपालीले बनाएको महँगो वस्तु विदेशीले नेपालमा उद्योग खोलेर बनाएको सस्तो सामान वा नेपालीले बनाएको महँगोले नेपाली बनाएको नि <laughs> भनेपछि तैले त्यत्रो मेहनतले बिदामा टोपी बुनेर कमाएको पैसाले महँगै सामान किन्ने भएछ अलमलाउनु भयो कि म त जोसुकीले बनाएको होस् न राम्रो र सस्तो सामान नै किन्छु अनि बाँकी पैसाले भरू मेर्न जान्छु तस्तो सामान किन्नै खोज्छ के अनि आफ्नो पैसाको बचत नै गर्न खोज्छ हो के होइन ल भन तर दाई विदेशी लगानीको कम्पनीले बनाएको सामान चाहिँ सस्तो हो अनि यहीँका साना उद्योगले बनाउने सामान चाहिँ किन महँगो हुने भनेको नि यस्तो हो के प्रत्यक्ष वैदेशिक लगानीले स्थायी लगानी, लगानी भित्राउँछ के बुझिनुहोस् फेरि प्रविधि र ज्ञानको आदान पनि हुन्छ धेरै रोजगारी सृजना उत्पादन पनि धेरै हुन्छ बुझिनुहोस् के त्यो त हो कि दाई तर सामान चाहिँ कसरी सस्तो हुन्छ भनेको के अब बुझ्छस् लसुन ध्यान दिएर लगानी पुजी धेरै भएको उद्योगले धेरै वस्तु उत्पादन गर्छ हो कि होइन त्यो त हो अब यसका लागि धेरै जनशक्ति चाहियो भनेपछि रोजगारी पनि बढ्यो कुनै पनि वस्तु धेरै उत्पादन भएपछि त्यसको प्रतिकाइ मूल्य कम हुन जान्छ भनेपछि ठुला उद्योगले धेरै वस्तु कम मूल्यमा उत्पादन गर्छन् त्यसो भएपछि सामान किन्दा उपभोक्तालाई यो सस्तो पर्छ बन, हो बन, बन, बन। आ, त्यो हो, राम्ररी यो संवादपछि अब लागौ कुराकानीतर्फ प्रत्यक्ष वैदेशिक लगानी वित्राएपछि हाम्रो मुलुकको आर्थिक विकासमा टेवा पुग्छ भन्नेबारे त नेता अर्थविददेखि लिएर व्यवसायीहरूसम्म स्वीकार छन् लगानी सँगसँगै प्रविधि अनि बाह्य बजारसम्मको पहुँचसम्मको फाइदा हुने भए पनि किन हामीले प्रत्यक्ष वैदेशिक लगानी वित्राउन नसकेका होलाौं त यही विषयमा आज त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट इन नेपालका लेखक रघुवीर विष्टसँग मैले कुराकानी गरेकी छु सब भाई मैं वहाँसंग जिज्ञासा राखे, हमी प्रत्यक्ष वैदेशिक लगानी भितावन न सड़ी का कारण के फोरेन डायरेक्ट इन्वेस्टमेंट भाया चीज चाहिए तब को बिजनेस क्लाइमेट भो पॉलिसी स्टैबिटी भो ते गेबर पॉलिसीजर भो रेटिव बेनिफिट्स को के भाई कुछ में निर्भर करदान राष्ट्र रहाट सो हजर को जहाँ चाहिँ नि हाम्रो दुईवटा राज्य यदि भारत र चाइनालाई हेर्ने हो भने हाम्रो मार्केट भने सानो मार्केट छ र त्यसको लागि चाहिँ नि हामीसँग कम्पेरिटिभ बेनिफिट भनेको लेबर फोर्स मात्रै छ र एफडिआई आउने भने नेपालमा इस्ट्याब्लिस गरेर चाइना र इन्डियामा तपाईँको एक्सपोर्ट गर्न सक्ने अवस्था छ भने मात्रै नेपालमा चाहिँ नि आउने हो र चाइना र इन्डियामा जुन कम्पेरिटिभ बेनिफिट उनीहरूले पाउने हो त्यो त्योभन्दा थोरै बढी मात्रामा नेपालमा पाउने हो भने त्यो हुन्छ र अहिले हामीले यदि पोलिटिकल सिनेरियोहरू हेर्ने हो भने अलि इन्स्टेबल अवस्थामा छ र जसले गर्दाखेरि हाम्रा इकोनोमिक पोलिसिजहरू पनि निरन्तर भएको देखिँदैन र जसले गर्दाखेरि लगानीकर्ताहरू भने नाफाको लागि नेपालमा आउने हो र नाफा पोलिसी कन्सिस्टेन्सी भयो भने आउँछ र जसले बिजनेस क्लाइमेट चाहिँ नि डेभलप गरेपछि गर्न सक्छ र त्यो गरेबको अवधामा उनीहरूको लगानी सुरक्षित हुने र त्यसबाट दुई पैसा शा हुने हिसाबमा नेपालमा लगानी भित्रिने होइन र नेपाललाई माया गरेर लगानीकर्ताले लगानी गर्ने होइन हजुरको र त्यस अर्को पाटो के छ भन्दाखेरि जुन चाहिँ नि पोलिसी पोलिटिकल इन्कन्सिस्टेन्सी छ र डिस्टर्बेन्स छ त्यसको रिफ्लेक्सन चाहिँ हाम्रो लेबर एक्टमा र लेबर युनियनको चाहिँ एक्टिभिटिजमा देखिएको छ जसले गर्दाखेरि तपाईँको लेबरहरूले आफूले चाहिँ तपाईँको कुनै पनि कम्पनी यो मल्टिनेसनल कम्पनीमा गर्दाखेरि आफ्नो युनियनको काम र एक्टिभिटिजहरू धेरै गर्ने प्रोडक्टिभिटी भन्दा पनि र त्यसपछि गएर पोलिटिकल एक्टिभिटिज बढी गर्ने त्यो कारणले गर्दाखेरि हामीसँग जुन लेबरको कम्पेरिटिभ बेनिफिट छ त्यो बेनिफिट चाहिँ नि इन्डिया चाइनाको भन्दा कम देखिएको देखिन्छ कुनै पनि लगानीकर्ताले करोडौँ रुपियाँ लगानी, ले। लगानी गरेर लेबर डिस्प्युट्सहरू लेबरका चाहिँ तपाईँको समस्याहरूले कम्पनी क्लोज हुने अवस्थामा आउन चाहँदैन र अर्को पाटो के छ भन्दाखेरि पोलिटिकल जुन डिस्टर्बेन्स भयो त्यो डिस्टर्बेन्सको टाइममा हामी कहाँ तिन चारवटा मल्टिनेसनल कम्पनी नेपालबाट चाहिँ सिफ्ट भएर बङ्गलादेश गएको छ इन्डिया गएको छ र जसका कारणले गर्दाखेरि इम्प्लोइमेन्ट त लस भइहाल्यो रेभेन्यू पनि लस भयो र त्यसले एउटा इन्टरनेसनल मेसेज चाहिँ के पुऱ्याइदियो भन्दाखेरि नेपालमा लगानीकर्तालाई इन्भाइरोमेन्ट छैन लगानी इन्सेक्योरिटी छ लगानीबाट प्रफिट हुँदैन भन्ने तपाईँको मेसेज चाहिँ बाहिर गइरहेको अवस्था छ जसका कारणले गर्दाखेरि नेपालले ने चाहेको अनुसार फरेन डाइरेक्ट इन्भेस्टमेन्ट चाहिँ भित्राउन सक्ने सकिरहेको छैन र प्रयास गरिरहेछ सकिरहेको छैन अब हामीले यो लगानी बोर्ड भनेर पनि गठन गऱ्यौँ होइन अनि यसपछि ऐन आयो अनि उना सालमा नियमावली पनि आयो लगानी बोर्ड नियमावली भनेर अनि यो नियमावलीलाई नै यदि हामीले हेर्ने हो भने नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्न विदेशी सरकार र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूलाई आग्रह गर्ने आमन्त्रण गर्ने अनि बाहिर गएर पनि सम्मेलनहरू कार्यशालाहरू गर्ने लगानी मेलाको आयोजना गर्ने जस्ता बुँदाहरू उल्लेख गरेको हामी पाउँछौँ तर व्यवहारमा के यस्तो कामहरू भएका छन् त के हामीले त्यसमा चाहिँ नि धेरै अहिलेको जस्तै पहिला अब तपाईँको पोलिटिकल स्ट्याबिलिटी भएको बेलामा नेपालले डेभलपमेन्ट फोरम जस्तो या चाहिँ डोनर एजेन्सीको चाहिँ फोरम जस्तो तपाईँको प्रोग्राम गर्थ्यो र त्यो बुझाहरू चाहिँ लेख्नु एउटा सकारात्मक पाटो हो तर त्यसलाई ट्रान्सलेट चाहिँ तपाईँको मेट्रलाइज गर्ने काम चाहिँ गर्नको लागि सरकारको पोलिटिकल विल एकदमै आवश्यक छ लगानी बोर्डले गर्न सक्छ एफएनसिसिएले गर्न सक्छ तर त्यसको ब्याक साइडमा चाहिँ तपाईँको पोलिटिकल विल र को चाहिँ तपाईँको सपोर्ट चाहिन्छ चा। र अहिले पोलिटिकल लेभल पूर्ण रूपमा अर्कोतिर मोडिरहेको भएकोले इन्भेस्टमेन्ट बोर्डको लिडरसिप र तपाईँको त्यो विनियम लिमाहरूको जुन व्यवस्था भए पनि त्यो न इन्डियामा गर्न सकेको छ चा, न चाइनामा गर्न सकेको छ न अरू कन्ट्रिजमा गर्न सकेको छ हामीले विशेषतया तपाईँको गर्ने कार्यक्रम भनेको इन्डियामा गरिन्थ्यो र चाइनामा गरिन्थ्यो ती कार्यक्रमहरू तपाईँको जति आशा गरेको थियो गर्नुपर्ने थियो त्यो गरेको देखिँदैन यसमा फेरि जस्तै यो लगानीयोग्य परियोजनाको सूची तयार गर्ने भन्ने पनि बुझा छ अब जस्तै हामीले बाहिर प्रचार प्रसार गर्ने आह्वान गर्ने आग्रह गर्ने यो बाहिरको कुरा भयो होइन तर यो लगानीयोग्य परियोजनाहरूको सूची तयार गर्ने त हामीले हो भित्रै हो मुलुकभित्रै होइन मेजर कुरा के छ भन्दाखेरि नि हामीले लगाए यो चिजहरू गर्नुपर्छ त्यो अर्को पाटो भयो त्यसको लागि तपाईँको हामीले रिसर्च कम्पोनेन्ट चाहिँ एकदमै स्ट्रङ हुनुपर्छ यदि तपाईँले चाहिँ आफ्नो मन लाग्यो यो प्रोजेक्ट चाहिँ एकदमै राम्रो छ भन्ने कुराहरू गरेर मिल्दैन त्यसमा प्राइभेट सेक्टर र गभर्मेन्ट सेक्टर तपाईँको इन्भेस्टमेन्ट बोर्ड ज्वाइन्टली तपाईँको नेपालभित्र कुन कुन प्रोजेक्ट चाहिँ प्रत्यक्ष वैदेशिक लगानीको लागि राम्रो छ रिकमेन्डेसन गर्नको लागि त्यसको आधारशिला चाहिँ रिसर्च हुनुपर्छ र अहिले मलाई जहाँसम्म मला लाग्छ र मेरो नलेजमा मेरो अपडेट नलेजमा त्यस्तो रिसर्चहरू भएको जस्तो मलाई लाग्दैन जसका कारणले गर्दाखेरि तपाईँले कुन प्रोजेक्टलाई प्रायोरिटाइज गर्ने कुन हिसाबमा यो चाहिँ राम्रो छ योग्य छ भन्ने कुराहरू त्यो गर्नलाई नै अफ ट्याकल आएको देखिन्छ र त्यसमा अहिले तपाईँको एउटै चिज के गर्न सकिन्छ भन्दाखेरि नेसनल निडको अनुसार बजेटले इन्डिकेट गरेका र यो इन्ट्रिम प इन्डिकेट गरेका हाम्रो जुन डेभलपमेन्ट निड्स छ त्यो डेभलपमेन्ट निड्सलाई परिपूर्ति गर्नको लागि हामीले प्रायोरिटाइज गरेर तपाईँको आफ्नो निड बेस चाहिँ प्रोजेक्ट छान्ने या रिकमेन्ड गर्ने अर्को पाटो हो तर तपाईँको योग्य र कस्ट बेनिफिट एनालाइसिसको हिसाबमा यो प्रोजेक्ट तपाईँहरूको लागि बेनिफिशियल छ र नेपालमा तपाईँ आउनुभयो भने तपाईँले चाहिँ इन्डियामा दुई पैसा कमाउनुहुन्छ भने नेपालमा त्यसमा चाहिँ चार पैसा तपाईँले जोगाउन सक्नुहुन्छ कमाउन सक्नुहुन्छ भन्ने रिकमेन्ड गर्ने कुरा चाहिँ मलाई जहाँसम्म लाग्छ भएको छैन त्यो भएको भए गभर्मेन्ट प्राइभेट सेक्टर इन्भेस्टमेन्ट बोर्ड र युनिभर्सिटीको हाम्रो लिङ्केज भएर कोलाबोरेसन भएर काम हुनु पर्थ्यो त्यो काम चाहिँ देखिएको छैन त्यसले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ निड बेस चाहिँ लिस्टेड भएको होला सायद तर कफ बेनिफिट एनालाइसिसको आधारमा प्रोजेक्टको भावबिलिटी निकालेर तपाईँको गरेको चाहिँ लिस्ट बनेको छैन र अर्को पाटो तपाईँ हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि कुनै पनि लगानीकर्ताले लगानी गर्दाखेरि उसको लागि उसले मुख्य कुरा हेर्ने भने नाफा हेर्ने हो तो नाफा हेन को भने तिस्ट बना नबना उस चीज में नाफा छ नेपालमा हामीले रिकमेन्डेसन गर्ने आधारमा भन्दा पनि उनीहरूले आफैले पनि भेरिफाई गरेर मल्टिनेसनल कम्पनीले भेरिफाई गरेर उनीहरूको आफ्नै स्ट्रक्चर हुन्छ तपाईँको रिसर्च एन्ड डेभलपमेन्ट कम्पोनेन्ट हुन्छ त्यसको अनुसारमा नेपालमा यदि लगानी गऱ्यो भने ने मैले कति बेनिफिट पाउन सक्छु मेरो कम्पनीले कम्पनीले कति बेनिफिट पाउँछ भन्ने कुरा मात्र कुरा हो त्यसले गर्दाखेरि हामीले हामीले भन्नु एउटा कुरा हो तर ग्राउन्ड रियालिटी हामीले चेन्ज नगरिकन भनेर मात्रै हुँदैन किन भन्दाखेरि हामीसँग लेबर डिस्प्युट धेरै कुराहरूमा छ र अरू चाहिँ तपाईँको प्रोभिजनल चाहिँ कन्सटेन्टहरू धेरै कुरा छ जसले गर्दाखेरि त्यो रिकमेन्डेस सँगसँगै हामीले तपाईँको यसलाई आवश्यक चाहिँ इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्ने काम चाहिँ गरिदियो भने मात्रै प्रत्यक्ष लगानीकर्ता वैदेशिक लगानीकर्ताहरू चाहिँ आश्वस्त हुनसक्छ चा र त्यसले गर्दाखेरि नेपाललाई उनीहरूले आफ्नो चाहिँ फर्स्ट डेस्टिनेसन फर्स्ट चोइसको रूपमा लिन सक्छ अनि नि विष्ट्यू जस्तै अब हामीले यो प्रत्यक्ष वैदेशिक लगानी भित्राउनुपर्छ वा भित्राउने भन्ने कुरा त गऱ्यौँ तर यहाँनिर यो लगानीको अनुमति प्राप्त गर्न वा त्यसको नवीकरण गर्न अनि यहाँ लगानी गरिसकेपछि पनि रकम फिर्ता लैजान रकम स्थानान्तरण गर्न कत्तिको सजिलो छ हाम्रो नीति कत्तिको लचिलो छ यी कुराहरूमा नेपालमा त तपाईँको छ नि इन्डियामा जस्तो या चाइनामा जस्तो तपाईँको गाह्रो त छैन सानो राष्ट्र छ तो तो लगानी लगानी तो तो र यहाँ सिस्टमले भन्दा पनि इन्फर्मल चिजहरूले धेरै काम गरिरहेका हुन्छन् र त्यो चिज भने तपाईँको कति कुराहरू हाम्रो नियमहरूले नदिएका होला लगानी पठाउनलाई चाहिँ हाम्रो चाहिँ यदि फरेन डायर इन्भेस्टमेन्टको यदि एक्टलाई हेर्ने हो त्यसको नियमावली हेर्ने हो भने त्यो लगा वैदेशिक लगानीकर्ताहरूलाई उनीहरूलाई इन्करेज गर्नको लागि त्यो प्रोभिजनहरू छ र त्यो प्रोभिजनको लागि टेकेर प्रत्यक्ष वैदेशिक लगानीकर्ताले आफूले चाहिँ बेनिफिट लिन सक्छ र तेसा चहजीकरण रोने तयारी नहीं तैयारी त्यसमा त्यस्तो धेरै समस्या चाहिँ छैन नीतिगत रूपमा सजिलो छ तर पनि यहाँले अघि भन्नुभयो जस्तै गरेर जुन आवश्यक तयारी घरभित्र हामीले गर्नुपर्ने हो ती तयारीहरू छैनन् अनि फेरि सम्भावित लगानीकर्तालाई नेपालमा भन्दा पनि नजिकका छिमेकी मुलुकहरूमा तुलनात्मक लाभ बढी छ त्यसमाथि फेरि यहाँ लगानी गरिसकेपछि फाइदा सँगसँगै अब फाइदा आउला नआउला त्यो अर्को कुरा तर झैझमेलाहरू जस्तो युनियनका समस्याहरू यो सम्भावना बढी पनि छ यो सबै कुराहरू हेर्दा सुन्दा त हामी कहाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रेला अब अलिकति यसतर्फ केही काम होला भनेर चाहिँ सोच्नै सकिनँ जस्तो लाग्यो होइन त्यस्तो नकारात्मक र निराशावादी हुनुपर्ने कुरा होइन प्रब्लम्स आइडेन्टिफिकेसन गरि गरेर प्राइभेट सेक्टर भयो गभर्मेन्ट सेक्टर भयो र युनिभर्सिटी लेभल भयो र अरू चाहिँ इन्भेस्टमेन्ट बोर्डले त्यो प्र प्रब्लमलाई चाहिँ लेगल्ली र व्यावहारिक रूपमा हटाउने कुराहरू गर्नुपर्छ त्यो भएपछि मात्रै लेबर इस्युजहरू र डिस्प्युट नहुने र युनियनको प्रब्लम्सहरू नआउने हुन्छ किनकि तपाईले इन्भाइरोमेन्ट क्रिएट गर्ने हो नि त अहिलेको अब तपाईँको वर्ल्ड ब्याङ्कको रिपोर्टलाई हेर्नुहोस् या एडिबीको रिपोर्टलाई हेर्नुभयो भने बिजनेस जुन इन्भाइरोमेन्ट छ त्यो इम्प्रुभमेन्ट अवस्था छ किन कन्फ्लिक्ट छैन अहिले अहिलेको इन्भाइरोमेन्ट सुधार भएर गएको छ पोलिसी गभर्मेन्ट पनि एक लेभलको स्टेबिलिटी हासिल गरेको छ तर अब कुरा चाहिँ के छ भन्दाखेरि त्यो गर्दा गर्दै पनि जुन चाहिँ प्रब्लम छ त्यसलाई आइडेन्टिफाई गरेर पोलिसी लेभलमा आइडेन्टिफाई एड्रेस गर्नुपर्ने पोलिसी लेभलमा गर्नुपऱ्यो लेगल हिसाबमा गर्नुपर्ने लेगलले गर्नुपऱ्यो र क्लाइमेट जुन चाहिँ इन्भाइरोमेन्ट क्रिएट गर्ने हो त्यसलाई चाहिँ गर्नुपर्ने चिजलाई त्यसलाई गर्नुपऱ्यो को अब अग में है संविधान सभा को निर्वाचन सक्र प्रत्यक्ष सामानुपातिक उम्मेदवार झंडे झंडे को हुने के होने भाई कुछ हमें था सककार मोटामोटी कस्तो अनुमान कर सकने अवस्थ हमें यहाँ लग अब जो नया सरकार आने लगे नया सरकार को बेला में हमी प्रत्यक्ष वैदेशिक लगानी भिताओने व आकर्षित करने खेही काम होगा कङ्ग्रेसको गभर्मेन्ट भने तपाईँको लिबरलाइजेसनलाई एडभोकेट गर्ने गभर्मेन्टको रूपमा राखिन्छ उसले नै तपाईँको प्राइभेटाइजेसन र लिबरलाइजेसनका कार्यक्रमलाई अगाडि बढाएको थियो र त्यो चिजलाई चाहिँ हामीले जुन चाहिँ माओिस्ट गभर्मेन्ट आइसकेपछि त्यसमा एउटा कन्फ्युजन क्रिएट भयो र जहिले पनि लिबरलाइजेसन र प्राइभेट चाहिँ प्राइभेट फ्रेन्डली इन्भेस्टमेन्ट इन्भाइरोमेन्ट र पोलिसीहरू तपाईँको सामान्यतया आएपछि इन्भेस्टरहरू इन्करेज हुन्छ तपाईँले स्टक एक्सचेन्जलाई हेर्नुभयो भने कङ्ग्रेसको गभर्मेन्ट बन्ने चाहिँ कुराहरू आउँदा आउँदै आएपछि तपाईँको स्टक एक्सचेन्जको सि भ्याल्यु चाहिँ बढेको छ र त्यसले एउटा इन्डिकेसन देखाउँछ र अर्को इन्डिकेसन के छ भन्दाखेरि कङ्ग्रेसले तपाईँको चाहिँ इन्भेस्टमेन्ट फ्रेन्डली इन्भाइरोमेन्टले भन्ने एस्युरेन्स चाहिने र मेसेज चाहिने इन्टरनेसनल लेभलमा र तपाईँको चाहिँ डोमेस्टिक लेभलमा छ त्यसले गर्दाखेरि त्यसले चाहिँ अलिक सहजीकरण गरेर फरेन डाइरेक्ट इन्भेस्टमेन्ट चाहिँ बढीभन्दा बढी ल्याउने वातावरण तयारी गर्छ भन्ने हामीले आशा लिनुपर्ने हुन्छ र जतिवटा प्रब्लम छ त्यसलाई पनि छट्ने गर्छ भन्ने कुरामा हामीले विश्वास लिनुपर्छ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट इन नेपाल नामक पुस्तकका लेखक रघुवीर विष्टसँग उहाँले लेख्नुभएका अर्थशास्त्र सम्बन्धी थुप्रै लेखहरू यहाँले दैनिक पत्र पत्रिकाहरूमा पनि पढ्नु भएको होला उहाँसँग आज हामीले हाम्रो मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थाका बारेमा जान्ने प्रयास गरेका हौ यो सँगै हामी कार्यक्रमको अन्त्यमा आएका छौँ तर जानुभन्दा अगाडि यो साताको प्रश्न फेरि एकपटक नेपालमा अहिलेसम्म सबैभन्दा बढी वैदेशिक लगानी कुन देशबाट भित्रिएको छ यसो सोच्नुहोला अनि आफ्नो जवाफ पचपन्न पैँतालिस छ सय अस्सी र पचपन्न पैँतालिस छ फोन गरेर टिपाउन सक्नुहुन्छ नभए आरएस ब्रान्च इमेल गर्न सक्नुहुन्छ वा फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा पनि आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ आजलाई अघि बढौँ स्तम्भको अन्त्यमा आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा यो स्तम्भ तयार पारेका हौँ बोली कार्यक्रम सेवामा रोटरीमा अघि बढाउँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम फोर वर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ